नमस्कार म लोकगायक तथा शङ्कल कस्तो पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार पाँच मेगा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साझ नमस्कार लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा पनि हामीलाई सुन्नु पाएको छ सुधाश आज पनि गायकमा अर्पण शुभसासमा तपाईँसँग मिठो कुराकानी गर्नको लागि प्राविधिक मित्र विष्णु अनि रिजन सँगसँगै आवाजबाट समुपस्थित भइसकेको छ अब केही समयसम्म तपाईँको साथमा रहन्छु हरेक दिन हामी बेलुकाको यो समयमा साँझ पखाएको यो समयमा तपाईँसँग फलाकुसारी गर्नुको लागि सात बजेबाट साढे सात बजेसम्म रहने गर्छौँ आधा घण्टाको अवधिमा तपाईँसँग कुराकानी गर्दै मिठा मिठा लोकभाग तपाईँहरूलाई सुनाउने प्रयासमा पनि हामी रहनेछौँ र आजको यो श्रृङ्खलामा तपाईँसँग कुराकानी गर्नेछु र मिठा मिठा लोकभाग पनि तपाईँहरूलाई सुनाएर मनोरञ्जन दिनेछु अवश्य पनि कार्यक्रममा सहभागी चलाउनुको लागि फोन नम्बर शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच छेपन्न तिन सय पाँच त्रिसठी तिन लाइनमा चाहिँ तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ बेष्णुजी इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ अरे स्वागत गर्छु हेलो हेलो दादा गुड इभिनिङ नमस्कार ए नमस्कार के छ निलमजी हालखर एकदमै ठिकै छैन अनि के गर्दै हुनुहुन्छ बसिरहेको छु होइन अघि सब्जी केलाएँ अनि हजुरको दिन एकदम रमाइलो मेरो दिन हेरेर नि घरबिता बस्छु नि रमाइलो हुन्छ क्यापिन भयो कि भएन भएको छैन मम्मीले इसारा गरिरहनु भएको छ मन्दैछु कस्तो पानी आएर कस्तो अर्कै क्या फेरि तपाईँले पानी पारिदिनु भयो भने अहिले मलाई खाना खाना जानुको लागि एकदमै पानी आउँदैन अवश्य पनि चितवनमा आज चाहिँ अनि अर्को शुभ साझमा खनाउँछ है सम्झनुहोस् हजुर सम्झाउनु पर्दाखेरि कसैले पनि सुन्नु हुँदैन यतातिर चाहिँ होइन मेरो उता म घरदेखि अहिले म बसे बसेको ठाउँदेखि टाढा घरतिर गइरहेको छु होइन घरतिर गए पनि साथीहरूलाई मैले फोनै गरेर मात्र सम्झाउनु पर्छ भन्ने छैन मैले चाहिँ मेरो मार्फत तपाईँहरूलाई एकदम कम धेरै धेरै सम्झेको छु जसमा निरु निरु हुनुहुन्छ निशा तामाङ हुनुहुन्छ सानु गुरुङ सन्जु चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता न्यौपाने अजना सापकोटिया नम्रता चौधरी अस्मिता चौधरी सालिना, मिना अनि नीरा, मेरो बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत मनोज भुजेल दीपक आचार्य धर्म सुदन पृथ्वी अनि विकास कार्कि अनि मेरो प्यारो दाई घम राखेको थियो सुन्नु नै आफन्त आउनुहुने भयो क्या डाइरेक्ट अनि मलाई चाहिँ आफन्त मार्फत अब घर जानलाई अलिक साह्रो साह्रो भएको थियो कि बिरामी अनि मैले कल मार्फत नि भनिरहेको थिएँ उहाँलाई कल गर्दाखेरि उहाँको त्यहाँ गर्दाखेरि रिजन चाहिँ अहिले हुनु न भन्नुभयो अनि मेरो टिकट लिइसक्नु भएको रहेछ क्या मेरो आफन्त दादा आउनुभएको थियो अनि त्यही भएर म चाहिँ डाइरेक्ट आउनु पऱ्यो त्यसमा आउँछु सरी एकदम गीत भन्नु तपाईँ आउनु सक्नुहुन्छ आउनुभयो भनेर है ल ठिकै छ उहाँ उहाँको लागि म जतिखेर आएँ पनि मेरो धनकुट्टा आउनुभयो भने उहाँलाई त भनि कति दिन बस्नुहुन्छ त्यति दिनमा पाल्न सक्छु क्या त्यस्तो एकदम किनकि हामी अब क्लोज क्लोज जस्तै नै भइरहेको छौँ होइन अलिअलि नमस्कार निलम अधिकारी हामीलाई धनकुटाबाट कल गर्नु भएको थियो सिदौनमा बस्नु छ तर अहिले बिदाको समय पारेर धनकुटा जानु भएको छ तर टाढो भनी भने रेडियोहरूभन्दा माया मार्न चाहिँ सक्नु भएको छैन उहाँको माया हामीसँग छ हाम्रो माया उहाँसँग छ त्यसैले त हामी निरन्तर तपाईँको साथमा आइरहेका छौँ अर्को साथी हुनुहुन्छ नमस्कार को बोल्नुभयो दादा, मारी। मारी है दादा, गर्म, दादा। गर्म के गर्नुहुन्छ है तपाईँ त केही हुनुहुन्छ होला नि दादा पैसा तिर्नु भएको छैन त्यसो भए तपाईँले रितु रितु है तिर नि तिनकै होइन अनि सन्जुजी खानपिन भू नै भएको छैन कतिको सुन्नुहुन्छ दादा यता दा सुन्नु न कस्तो के रेडियो अर्प चाहिँ मालीमा टिप्दैन हो कि के हो के टिप्दैन हो कि के हो हजुर म चाहिँ एफएम भनौँ न कहिले नि सुन्दिनँ के तर सुन्न त सुन्छु है अरू अरू एफएम के अनि अर्प एफएम चाहिँ नदिँदो रहेछ कि हजुर त्यही भएर अनि निगम नी अधिकारी मेरो के? Mm. के? न... मा साथी हुनुहुन्थ्यो कि गर्नुहुन्थ्यो त्यही hmm. भएर अर्कोलाई सम्झेको सम्झनु लागि अनि hmm. मेरो साथीहरूमा तनकुटाको निलम अधिकारी भरत साई प्रवन्जन भण्डारी भमाण्ड राणा मगर गोमा राई मगर उमा बानिया सन्जिता थापा अमर बस्नेत सागर चौधरी साजित चौधरी मनिष थापा मगर चिने चिने अब बो बो दादा। नमस्कार आफ्नो कार्यक्रममा यति बेला राख्दैछौँ हामी तपाईँ सम्पूर्णको लागि बसुन्तु थापा र मोन थापाको लय शब्द सुरु सेनामा जुनले माथो देख्छ तपाईँको लागि गी। गीतपछि पुनः आउँछु फोन गर्दै गर्नुहोला हजुर जुनले माथ्छ हाम्रो माया लागेको जुनले माथि देख्छ चिन्तनले उनीहरूले है वसुन्ध थापा र मना थापाको आवाज रहेको थियो तपाईँ सम्पर्कको लागि हामीले प्रस्तुत गरिसकेका छौँ वसुन्ध थापाको नयाँ शब्द सिर्जना पनि रहेको छ रेडियो रेडियो सुन सय त्रिस र तिन सय तेत्तिसको लाइन खोल्ला स्वागत नमस्ते. घरमै बस्नुहुन्छ है घरमा बस्नुको अलावा के गर्नु भन्दै न ए के गर्ने त्यत्तिकै घरको काम यताउति त्यही घरको काम गर्ने बस बस्ने है हजुर अनि खाना खानु हो छैन पाक्दैछ खाना पाक्दैछ है कति बेला पाक्छ पकाउँदै छु अब खाने चाहिँ कखेर थाल्छु ए हामीलाई पनि बोलाउनुस् है हामी पनि आउँछौं दमै हजुरहरुको लागि स्वागत छ ल त्यति भन्दिनु भयो तपाईलाई धन्यवाद हुन्छ अनि दिन कस्तो रह्यो आजको हजुर राम्रै भयो आजको दिन दिन कस्तो रह्यो आजको हजुर राम्रै रह्या है नाइँ राम राम भयो अनि कति सुन्नु हुन्छ हामीलाई ए मोटो छ डुग्डुकी हो म झुक्छ डुग्डुकी रेडियोहरु पनि है समय एकै समय एकदमै ल Samsung को सब क कुरालाई Samsung ले सर्वप्रथम हजुरलाई धन्यवाद छ हामी हाम्रो त्य फोन उठाउने प्रायजिक साथीलाई धन्यवाद भन्दै हुनुहुन्छ अनि त्यहाँ हाम्रो जो जो साथीहरू हुनुहुन्छ उहाँलाई अनि हाम्रो प्रतिक्षाजीलाई मैले धेरै धेरै धेरै धेरै सम्झेछु भनिदिनु होला होइन उहाँले सायद सुन्नुभएको नि छ होला र हाम्रो त्यहाँ प्राविधिक साथीहरू सम्पूर्ण सबैजनालाई मेरो घर परिवारलाई मेरो श्रीमान मेरो भाइ हुनुहुन्छ डल्लाकोटी पोल्ट्री फार्ममा काम गर्ने गणेश उहाँलाई धेरै सम्झिन चाहन्छु उहाँले सायद सुन्नुभएको छ होला मलाई सरिता लामा भने चिना चिनी सम्पूर्ण साथीहरूलाई साथी र हाम्रो एफएम युनिट सबैलाई धेरै सम्झेछु मैले हस् हरि सु नमस्कार हजुर नमस्ते हामीलाई फोन गर्नु पाएको थियो त है सरी तलमा बाघमाराबाट है कल गर्नु भएको थियो उहाँसँग मिठो कुराकानी रह्यो तपाईँहरू पनि कार्यक्रममा सहभागी जनाउनुको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ कार्यक्रमकै माध्यमबाट आफ्नो आफ्नो इष्टमित्र तपाईँको साथीहरूलाई चाहिँ तपाईँले सम्झना चाह समर्पण गर्न सक्नुहुनेछ अर्को साथी हुनुहुन्छ सा लाइनमा रिजुमले मलाई इसारा गरिरहनु भएको छ प्राविधिकमा रिजुम आवाजबाट सोच तपाईँको अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो राजी हुनुहुन्छ है खाना खानुभयो अनि राधाजी के गर्नुहुन्छ तपाईँले इच्ची इच्ची <laughs> अध्यान अध्यान लाए। अध्यान लाए अले अनि राधाजी आजकै यो कार्यक्रमको बसाइबाट चाहनुहुन्छ अनि अनि माया गर्नुहुन्छ नि शून्य छेपन्न पाँच तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ अनि के है नमस्कार। आ, नमस्कार, समीर आजूर? आजूर। के भइरहेछ राम्रै भएर कति खानुभयो कति खानुभयो झिङ्ग मठाउनु पर्छ है त भलियो बन्नु पर्यो नि होइन काम गर्नुको लागि त ओके समीरजी आजको दिन कस्तो भयो सुनाइदिनुहोस् न राम्रै भयो है ल सुन्छ को लागि सुन्छ नि कन्टल सिंहको दादालाई अमृत भुजेल गुरुङ अनि प्रजा प्रजा विशेष गरेर मेरो घरको परिवार शान्ति अनि सक्षम सुजा अनि त्यसपछि क्षेत्रपूर्वबाट कल गर्नु भएको थियो तपाईँ पनि आफ्नो आफू मित्रलाई कार्यक्रमको व्यवसायबाट सम्झन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर तपाईँलाई थाहा नै छ है शून्य सय पाँच त्रिसठी तिन सय बत्तीस तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ यति जुन हुँदा नपरोस् विष्णु भाजी अनि यो आवाज पछि आउँछु सुन्दै हुनुहोला मा जम्बा तिम्रा नया छोडी घाम्रा जो नौ नपर म जस्तै रनापर तिमी खुसी भए को सुन्न पा गाए पनि बिज भा छोडी मा जम्ब तिम्रो नयाँ जोडी घाम्रो जो नपार म जस्तै रु न तिमी खुसी भएको सुन्न पाऊ गाए पनि बिजबा मिसरी तिमी खुसी भाइ सुना पाउ गा पनि भिज मैसुरी हजुर यो सुन्द्र आवाजपछि तपाईँलाई फेरि पनि स्वागत छ हाम्रो जुन हुन नपरोस् विष्णुबाजी अनि रेशम सेत्रीको आवाजमा तपाईँ सबैको लागि प्रस्तुत गरिसकेका छौँ तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थोटो अनलाइनमा रेडियो अर्पण डट पनि हामीलाई सुन्नु भएको छ आवाजबाट छ यो आवाजलाई तपाईँको रेडियो सुरुसम्म पढाउनुको लागि मैत्रो रैजनको सहयोग मिलेको भएको छ फोन गर्नुको लागि कार्यक्रममा सहभागी जनाउनुको लागि र आफ्नो आफू दुजोलाई तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ रेसम्म इसारा गर्दै हुनुहुन्छ पैसामा हुनुहुन्छ गाडीको स्वागत गरिहाल्छु के को बोल्नुभयो भन्नुहोस् तराकै होला होला है Okay, ओ मैले मात्र चिनेर हुँदैन नि त अनि रेडियो सुने साथीहरूले पनि चिन्नु पर्यो होइन अनि कस्तो चलिरहेको छ एकदम दिन जा र साथी अनि अनि प्रिय दादाको लागि अनि सुभाष दादाहरूको लागि दिपेन्द्र दादाको लागि राजन दादाहरूको लागि अनि अर्पण होल युनिटको लागि मेरो घर परिवारको लागि अनि मेरो बहिनी पार्वतीको लागि आगाडि नबस्नु हुने सम्पूर्णका लागि लोथरमा बस्नु हुने सबैलाई हामी मलाई शान्तिनामा भने चिनी नचिनी सम्पूर्णलाई होस त शान्तिजी सुटौ नमस्कार बाइ बाइ शान्तिलालको कुरआक् आवाज कल गर्न पाएको थिएँ मीठो कुट गानि रहँउ हाँससँग र तपाईं पनि कार्यक्रममा सहभागी स्वर्णकलागी फोन गर्न सक्नु हुनेछ दुईछोला हैन खोला सन् तपाईको लागि प्राविधिक मित्र रिजुन आवाजबाटसँग कयसाथि लाइनमा हुनुहुन्छ रिजुनले मलाई सार गरिरहनु भएको छ हम कयसाथि हुनुहुन्छ लाइनमा एकैछिन भन्नुभएको छ रिजनमा किनकि फोनमा थोरै डिस्टर्ब आयो अरे यहाँनिर है सो हामी सल्भ गर्ने प्रयास गरिरहेका छौँ तपाईँसँग कुराकानी रहन्छ सुनेछौँ नभएकोतिर थोरै तिन सय बत्तिस र तिन सय तेत्तिसको लागिमा तपाईँले फोन गर्न सक्नुहुनेछ आफ्नो आफ्नो तपाईँका नै प्यारा साथीहरूलाई तपाईँले सम्झना चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोला अर्को शुभ साँचकै बसिङको साथमा सबैका लागि सधैँका लागि सुनिरहनु भएको छ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो शक्तिखोर <Kap kidscause> दिपें, है दा दा। के के चलिरहेछ हाम्रो सबै ठिकै छ यस्तै छैन तपाईँले खाना खानुभयो सँगसँगै खानुपर्छ है त मिठो नमिठो जे हुन्छ त्यही सँगसँगै मिठो नमिठो जे सोध्नु खायो भने बल्ल चाहिँ शरीर लाग्छ अरे कि भन्छन् नि भजन मिठो होइन भोक मिठो भन्छन् नि त्यसरी भोकलाई चाहिँ हामी मिठो मान्नुपर्छ होइन अवश्य पनि दिपेनजी आजको दिन कस्तो रह्यो सुबै रह्यो है मलाई विपिन कुमार कार्की भनेर सम्पूर्ण सुनाउँ नमस्कार सायद आजको अन्तिम कलर हुनुहुन्थ्यो दिपेन शक्तिखोरबाट हामीलाई फोन गर्नु भएको थियो कार्यक्रमहरू पनि सुब्बाको आजकै बसायबाट बिदामा आगेर जानेवाला भइसकेको छ समय कति लिसो छ है कसरी हिँडिदिन्छ कि तपाईँसँग धेरै कुराकानी गर्ने मन थियो तर के गर्ने समयले नेटवर्क हालेको छ समयसँग हिँड्नुपर्छ साढे सात बजीको समयसम्म रहँदै गर्छौँ हामी त्यसैले हामी समयबाट बाहिर जान सक्दैनौँ कार्यक्रमबाट जब बिदा माग्नुपर्छ आज हामीलाई कल गर्नुभयो निलम त्यसै गरी सन्जु सरिता राधा समीर शान्ति र अन्तिम ढलो दिपेनलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु फोन गर्नुको लागि प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यसै गरी प्राविधिक मित्र रैजनलाई पनि धन्यवाद छु शून्य साथ दिनमा तपाईँलाई पनि धन्यवाद छु कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया भने शून्य चौवन्न पाँच त्रिसठी फोन गरेर तपाईँले आफ्ना सुझाव र सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ अन्तिममा तपाईँ सम्पर्कको लागि जुन के अभाव खड्कियो तारौँ लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै एउटै दोपोस् अब त्यो काकमा मर्ने विष्णु बहाजुरको आवाज तपाईँको लागि तोप तो आसुमार 빌িও खींचने काम त सिद्धियो अब